रेडियो अर्पण एक सय चार थुप्लो पाँच रेडियो अर्पण डट कम डट एनपी मार्फत एकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल आगामी आइतबारदेखि शुरू हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सरकारका तर्फबाट पेश हुने एजेण्डा तयार पार्न तीन दलीय कार्यदलले आजबाट काम थाल्दैछ हिजो बसेको प्रमुख तीन दल कंग्रेस एमाले र ए माओवादीका शीर्ष नेताहरूको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो कार्यदलमा कंग्रेसका डाक्टर रामचरण महत एमालेका भीम रावल र रा ए माओवादीका नानकाजी श्रेष्ठ सदस्यमा रहनु भएको छ कार्यदलले जतिसक्दो छिटो एजेन्डा तयार पारे शीर्ष नेताहरूको बैठकमा पेश गर्ने र शीर्ष नेताहरूको बैठकबाट अनुमोदन भएपछि मन्त्री परिषदमा पठाउने बताइएको छ कार्यदलले विशेष गरी विद्युत विकास तथा ऊर्जा व्यापारका बारेमा ठोस एजेण्डा तयार पार्ने बताइएको छ त्यस्तै भारतीय प्रधानमन्त्रीले उपहारका रूपमा दिने आयोजनाको टुंगो पनि कार्यदलले लगाउनेछ सकेसम्म आजै साँझसम्म एजेण्डा तैयार पारिने कार्यदलका एक सदस्यले जानकारी दिनुभएको छ संविधान सभा अन्तर्गतको संवैधानिक राजनीतिको सम्भाव तथा सहमति समितिको बैठकमा समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले पूर्वी नेपालका विभिन्न समूहसँग भएको वार्ताका बारेमा जानकारी गराएको छ समितिको आज बसेको बैठकमा उपसमितिका तर्फबाट संयोजक आनन्द प्रसाद ढुंगानाले वार्तामा भएको सहमतिबारे जानकारी गराउनु भएको छ उपसमितिले केही दिन अघि दुई दिन लगाएर इलाममा पूर्वमा संघर्षरत विभिन्न समूहसँग वार्ता गरेको थियो उपसमितिले सबै समूहसँग भएको सहमतिको दस्तावेज पनि समितिलाई बुझाएको छ समितिले बैठकले सहमतिको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ त्यस्तै आजको बैठकमा केही सदस्यहरूले राज्यको पुनर्संरचनाका बारेमा पनि धारणा राखेका छनृ पार्टीभित्र देखिएको अन्तरकलहलाई समाधान गर्ने विषयमा छलफल गर्न ए विवाद समाधान समितिको बैठक आज पनि बस्दैछ यसअघि हिजो ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बसेको बैठकमा छलफल भए पनि सहमति भने हुन सकेको थिएन विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसक्दा समस्या झन बल्झदै गएको छ संस्थापन पक्षले आफ्नो विचार समूहलाई पेलेको भन्दै वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई पक्षले सिन्धुली गोर्खा दोरी मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको थियो परम्परागत तबरले पर पार्टी अगाडी बढ़न नसक्ने भन्दै भट्टराई पक्षले संगठनात्मक संरचना बदल्नुपर्ने माग गरेको छ यी माओवादीको विवाद समाधान समितिमा अध्यक्ष प्रचण्ड उपाध्यक्ष द्वय श्रेष्ठ र बोगटी नेता भट्टराई र महासचिवमा कृष्णबहादुर महरा रहनु भएको छ व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ अबको केही बेरमै बस्ने आजको बैठकमा सभासद गोपाल दहितले दर्ता गर्नु भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तयार पारिएको छ पश्चिम आएका जिल्लाहरूमा बसोबास गर्ने थारू समुदायमा मात्रै लाग्ने सिक्वेल सेल एनिमिया रोग प्रकोपको रूपमा फैलिएकोले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपाय अवलम्बन गर्नुपर्ने माग गर्दै वहाँले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको थियो तथा संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले बहुप्रतिष्ठित मानिएको अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि पठाउन प्रस्तु, प्रस्ताव प्रस्तुत गर्नुहुनेछ त्यसै गरी लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल एनलाई पनि संशोधन गर्ने विधेयकमाथि छलफल हुनेछ इराकमा संघर्षरत जिहादी समूह इस्लामिक स्टेट एण्ड इराक एण्ड सिरिया आईएसआईएस बंधक बनाकरूप्रे कैदी को हत्या करीडियोजनिकीस मिनट लामो सो भिडीय में नकाब लगाई आईएसआईएस का बंदूकधारी चरमपंथी युवा ठूल समूह नदी में धकेले हत्या ईद को दिन जारी को भीडियो में हरेक युवाला पेस्तोल्ले गोली हानेर नदी में धके दिखाई बीबीसी ने सो समूह हत्या कर युवा सेना हुआ सर्वसाधारण भारे प्रश्न पारिएको छैन भिडियोमा इराकी सेनालाई फेरि लड़ाई गर्न चाहेमा सबैको हालत यस्तै हुने चेतावनी दिएको जनाइएको छ र यसै वर्ष पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता अनुश्चित भएपछि प्रतियोगिता समयमै सञ्चालन गर्न माग गर्दै त्यहाँका खेल पदाधिकारीहरू काठमाण्ड पुगेका छन् समयमै प्रतियोगिता सञ्चालन समय गर्नुपर्ने गर माग राख्दै सरकारलाई ज्ञापन बुझाउन काठमाडौँ पुगेका हुन् उनीहरूले आज युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेललाई भेटी प्रतियोगिता सञ्चालन गराउन मांग गर्ने बुझिएको छ प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय प्रतियोगिताको गत संस्करण सुदूरपश्चिममा भएको थियो यसपटक पूर्वाञ्चलमा गर्ने निर्णय भइसके पनि सरकारले आर्थिक वर्ष दुई हजार एकात्तर बजेटमा विनियोजन गरेको राष्ट्रीय खेलकूद परिषद राखेपाल प्रतियोगिता संचालन करेईस करो रूपया मांग करे बजे विनियोजन नियोगिता नजे